दर्शक तथा श्रोतावृन्दहरू स्वागत छ तपाईंलाई नेपाली कथाको छिडियोमा यो भिडियोमा साहित्यकार रिता ठकुरी जूले लेख्नु भएको उपन्यास काकाकुलको तिर्खाको भाग चार रहेको छ आशा छ तपाईंलाई यो भाग पनि मनपर्नेछ सा। लागकारीता ठकुरी ज्यूबाट लेखिएको उपन्यास काकाकुलको तिर्खाको भाग चारतर्फ आज प्रवेश आफ्नो क्षेत्रको घर दरमदिन आइपुगेको छ सानो हिमाली राज्य भित्र अवस्थित यो अति रमणीय स्थल हो थेरे चौडादार र समतल छाती लिएर सिक्किम र सिक्किमे जनता जस्तै धरामदिन गर्वित छ लेप्चा जातिको लोक इतिहासको साक्षी भनेको धरामदिन ऐतिहासिक सामाजिक र धार्मिक दृष्टिकोणले पनि एक पर्यटकीय तीर्थस्थल बन्न पुगेको छ किम्बदन्ती अनुसार लेप्चाहरूले माटाका हाँडीहरू थुपार्दै थुपार्दै स्वर्ग जाने योजना बनाएका थिए स्वर्ग भिटिन अझै एउटा हाँडीको आवश्यकता भएकोले टुपोमा चढ़ेको मानिसले अलिक तलको मानिसलाई अनि तलको मानिसले अझ तलको मानिसलाई एउटा हाँडी चाहिएको खबर भन्दै जाँदा फेदको मानिसले हाँडी फुटाइदिए भनेको सुनेछ यस्तो बुझेर हाँडी फुटाइदिने हुँदा थुपारेका सबै हाँडीहरू गर्लाम गुलुममा फुटेर चकनाचुर भइदिएकोले यी हाँडीहरू फुटेर नै दरामदीन समतल क्षेत्र भएको हो भन्ने कथाहरू हाम्रा बाजेबराजुबाट सुन्दै आएका कुराहरू हुन् यी कथाहरू कतिसम्म सत्य हुन् वा होइनन् भन्न नसकिए पनि दरामदिनको प्रसंग उठ्दा यो लोककथा वा किम्बदन्ती पनि जोडिन आइपुग्छ प्रवेशले अहिले यो रमणीय स्थलको आनन्द लुटिरहेको छ तर प्रभालाई उसले दिएका वचनहरू उसकै कानहरूमा प्रतिध्वनित भइरहेको छ खेतको आलीमा बसेर वरिपरि देखिने मनोरम दृश्यहरूमा उसका आँखाहरू केन्द्रित भए तापनि अनेकौं समस्याहरूले गुण बनाइरहेका छन् भोलि त म गान्तोक जानै पर्छ त्यहाँ गएर कुनै प्राइभेट स्कुलमा शिक्षकको काम खोज्नुपर्छ जसरी भए तापनि यो हप्ताभित्रमा मैले कुनै न कुनै नोकरी खोज्नै पर्छ मैले प्रभालाई पनि लिएर आउनु छ नानीको भविष्य पनि हेर्नु छ हामीले बिचरी प्रभा कति छटपटाइरहेकी होली ए साँच्ची भन्दा मैले प्रभालाई एउटा चिठी लेखिहाल्नुपर्छ मैले वचन दिएको छु होइन आजै बेलुकी चिठी लेखेर गान्तोकबाट पोस्ट गर्नु पर्यो भान्साको झ्यालबाट क्षेमाले प्रवेशलाई घरि हेर्दै बेलुकीको भान्सा पनि तयार गर्दै थिइन् प्रवेश गम्भीर सोचमा परे जस्तो लाग्यो धेरै बेरसम्म खेतको आलीमा बसेको देखेर छेमाले बोलाइन् प्रवेश यहाँ भान्सा घरमै आइजन किन एक्लै बसिरहेको हुन्छ क्षेमा म आएँ प्रवेश छेमा भएतिर भान्सा खोठाभित्र पस्यो किन साह्रै उराट लाग्यो होइन त्यस्तो उराट त लागेको छैन मलाई त रमाइलो पो लागिरहेको छ कस्तो रमाइलो ठाउँ रहेछ म त कहिले पनि आएको थिइनँ नि बस्दै गएपछि रमाइलो लाग्दै जान्छ यो ठाउँ राम्रै छ यहाँका मानिसहरू पनि सारे सोझा र मिलनसार्पो छन् त बस्दै जाँदा तलाई पनि रस भिज्दै जान्छ बेलुकीको खानापछि प्रवेश उसको सुत्ने कोठामा गएर थपक्क प्रभावलाई चिठी लेख्न बस्यो दरामदिन सिक्किम मेरो मुटुको धड्कन प्रभाव हर धड्किने यो मुटुले मलाई केवल प्रभाव प्रभाव प्रभाव प्रभा मात्र जपिरहे जस्तो लाग्छ म तिमीदेखि धेरै टाढा दरामदिनमा छु मेरो यो शरीर मात्रै यहाँ छ तर मन भने तिमी हिँड्ने गरेको जंगलका पगडीहरूमा तिमीसितै हिँडिरहेको छ मेरो मन तिम्रो सम्झनामा एकै पल पनि खाली रहन सकेको छैन प्रभा भोलि म कामको खोजीमा गान्तोक जाँदैछु यो चिठी पनि त्यहीँबाट पोस्ट गर्ने विचार गरेको छु प्रभा हाम्रो निम्ति जसरी भए तापनि मैले एउटा कामको खोजी गर्नै पर्छ यो मेरो बाध्यता हो सानोतिनो काम भए सा। तापनि मैले गर्नै पर्छ हाम्रो वर्तमान अनि भविष्यका निम्ति मेरो काम हुनु अनिवार्य छ तिम्रो सिउदमा निर्धक्क सेन्द्र फरिदिनका निम्ति अनि भोलि तिम्रो काखमा रमाउन आइपुग्ने नानीको भविष्यका निम्ति एउटा काम मेरो आवश्यकता भएको छ बस अब म एकलव्य झै एउटै लक्ष्यतिर अघि बढ़िरहेको छु प्रभा आजभोलि गर्दै दिनहरू बितिरहेका छन् अब अझै ढिलो गरिरहने समय नै छैन हाम्रो निम्ति तर प्रभा तिमी आफ्नो विश्वासमा अडिक रहनु कदापि अलिकति पनि विचलित नहुनु मेरो अन्तिम श्वास रहन्जेलसम्म म केवल तिम्रै मात्र भएर बाँचिदिएको हुनेछु तिमी बाहेक कसैसित पनि प्रवेशको नाम जोड़िने छैन ना, विश्वास गर प्रभा तिमीले आफ्नो स्वास्थ्यको ख्याल राख्नु गरो भारी नबोक्नु चिप्लो र अप्ठ्यारो बाटोमा जोगिनु मलाई त रात दिन तिम्रै मात्र चिन्ता लाग्छ मेरो जीवनको उद्देश्य तिमीलाई डोको र नाम्लोबाट मुक्ति दिनु हो तर तिमी गान्तोक आएपछि तिम्रा बहिनीहरूको पढाइ चाहिँ स्थगित हुने चा। त्यसका निम्ति म कुनै उपाय सोच्दैछु जसरी भए तापनि बहिनीहरूको पढाइमा चाहिँ ब्रेक लाग्नु भएन हेरौं परमात्माको के इच्छा छ प्रभा तिमीले दुःख गरी जोहो गरेको पैसाले नै मलाई अहिले काम दिँदैछ दे तिमीबाट पैसा नपाएको भए सायद मुर्चुङ्गा खोलाको किनारमा मैले बालुवा बटुल्ने काम गर्नु पर्थ्यो होला पैसालाई म फारो गरेर चलाउनेछु यो दराम दिन शान्त र सुरम्य ठाउँ रहेछ तिमीलाई म यहाँ ल्याउने नै छु यहाँको रमणीयताको वर्णन यो सानो पत्रमा गर्नु साध्य छैन अब खालि एकै महिनाको प्रतीक्षा गर नोकरी पाउने म तिमीलाई लिन आइहाल्नेछु प्रभा अब यो राम कहानी जति नै सुनाए पनि सकिने होइन अन्तमा परमात्माले सदैव तिमीलाई अरोग्यता प्रदान गरुन, तिम्रो हरेक इच्छा पूर्ण होस् तिमीलाई अशेष मायाको साथ आजलाई यति नै पत्रान्त गर्दछु तिम्रै मायामा जीवित रहने तिम्रै प्रवेश चिठी लेखिसकेपछि प्रवेश ओछ्यानमा ढल्कियो आँखामा निन्द्रा नभए तापनि सुतेको जस्तो अभिनय त गर्नै पर्यो फेरि बिहान उठेर उसले नयाँ यात्राको तयारी गर्दछन् एउटा नयाँ घर बसाउने सपना लिएर सिक्किम तरेको प्रवेश खाली हात फर्कनु भएन भोलिपल्ट प्रवेश गान्तोक पुग्यो पुग्ने बित्तिकै सबैभन्दा पहिले उसले एउटा होटलको रूम बुक गर्यो साथै खानाको अर्डर पनि गर्यो आफ्नो रूममा ब्यागहरू राखेर रा, होटलको रिसेप्सनिस्ट केटीलाई सोध्यो प्रवेशले बहिनी हेर्नुहोस् म कामको खोजीमा दार्जीलिङबाट आएको यहाँ प्राइभेट स्कुलतिर काम पाइन्छ कि भनेर युवतीले आफ्नो शिष्टता देखाउँदै भनी बस्नुहोस् न दाजु प्रवेश छेउको चेयरमा बस्यो यहाँ छेउछाउमा धेरै स्कुलहरू छन् प्रायः जस्तो स्कुलहरूमा दार्जीलिङकै टिचरहरू छन् परदेशमा कसैबाट सानो सहारा पाउँदा पनि प्रवेशलाई धेरै खुसी लाग्छ ढुङ्गा खोज्दा देवता मिले जस्तो लाग्छ होटलको वेटरले दुई कप चिया लिएर आयो दाजु चिया लिनुहोस् है आज कहाँदेखि आउनु आज म दराम छेमाको घरबाट हिजो दार्जीलिङबाट क्षेमाको घरमा आएर बसेको थिएँ बहिनी चाहिँ यहाँ काम गर्नुभएको कति भयो होइन दाजु यो होटल मेरै हो म आफै चलाउँछु ए सर बहिनी इट्स ओके बाबा बाबाआमा बित्नु भएपछि मैले यो होटेल चलाउने जिम्मेवारी लिन पर्यो अन्त तपाईँको अरू दाजुभाइ दिदीबहिनीहरू छैनन् छैन म एक्लौती छोरी हुँ युवतीको ध्यान बिरेतिर केन्द्रित भयो बिरे दाजु खाना तयार भयो लौ प्रवेशजी खाना तयार भयो खाना खाइसकेपछि तपाईँ यसो छेउछाउको स्कूलतिर जानुहोस् खाना खाएपछि प्रवेश नजिकैको तीनवटा स्कूलका प्रिन्सिपलहरूलाई भेट्न गयो कामका निम्ति निवेदन गर्यो तर अहिले स्कूलको छुट्टी भएकोले नयाँ सेसनदेखि मात्र प्रवेशलाई बोलाइने भयो तर प्रवेशलाई झट्टै काम चाहिएकोले उनी राशा भएर होटल फर्कियो प्रवेशको उदास अनुहार देखेर कल्पनाले भनी प्रवेशजी स्कूलमा कसैसित भेट भयो कामको विषयमा के भन्नुभयो प्रवेशले भन्यो नयाँ सेसन शुरू भएपछि मात्र बोलाउने रे म तीनवटा स्कूलमा गए प्राय सबैले नै नयाँ सेसनदेखि मात्र काम दिने कुराहरू गरे मलाई भने झट्टै काम चाहिएको छ मलाई त निराश पो लाग्यो किन निराश हुनु र प्रवेशी काम नपाइन्जेल तपाईँले मेरै होटलमा म्यानेजरको काम सम्हाल्नुहोस् न मेरो एकजना भरपर्दो स्टाफ थियो उसले सरकारी नोकरी पाएर काम छोड हुन्छ नि त्यसो भए मलाई पनि काम चाहिएको म तपाईँकै होटेलमा काम गर्न राजी छु प्रवेशी तपाईँ किन यसरी कामको खोजीमा निस्किनु भएको तपाईँलाई काम खोज्दै सिक्किम आउनुपर्ने बाध्यता के थियो तपाईँलाई हेर्दा त यस्तो देखिन्न प्रवेशले अलिक अप्ठ्यारो मान्दै भए तापनि सविस्तार भनिदियो यसरी वास्तवमा म घरको एउटै छोरो मैले यसरी काम खोजिरहनुपर्ने आवश्यकता थिएन प्रभालाई झट्टै बिहे गर्नुपर्ने भएकोले मलाई कामको अति जरूरी पर्यो प्रवेशले प्रभालाई भेटेको पहिलो दिनदेखि हिजो प्रभालाई लेखेको चिठीसम्मको विस्तृत विवरण सुनायो प्रभा र प्रवेशको प्रेम कहानीले उधारिँदै समस्या कसरी सुल्झाउने प्रभाइ पनि यही लिएर आए हुन्न कल्पनाले सोधे हुन त हुन्छ बहिनी तर एउटा समस्या पो छ त प्रभा घरको मूल मान्छे आमा बाबा छैनन् दुई बहिनीहरूलाई प्रभाले नै पालेर रा पढाइरहेकी छ प्रभालाई यसरी झट्टै लिएर आउनु पनि एउटा समस्या नै पो छ त ए त्यसो पो छ प्रवेशजी तपाईँ थाक्नु भयो होला रूममा गएर फ्रेस भई आराम गर्नुहोस् हुन्छ म त्यसै गर्नु पऱ्यो अलिक थाकेको अनुभव पनि भयो प्रवेश आफ्नो रूममा गएर तातो पानीले नुहाएपछि प्रभालाई सम्झिँदै ऊ छ्यानमा ढल्किन्छ एकैछिनमा निदाउन पुग्छ मस्त भएर प्रवेश सपनामा प्रभासितै मुर्चुङ्गा खोलाको चप्लेटी ढुङ्गामा बसिरहेको हुन्छ दुई प्रेमीहरू एकअर्कालाई अंगालो हालेर बसिरहेको बेला सपनामै प्रभाले भन्छ प्रवेश तपाईँले मलाई धोका त दिनुहुन्न नि है प्रवेश भन्दै हुन्छ मैले धोका दिन्छ भन्ने कुरा तिमीले कसरी सोच्न सके कि प्रभा यस्तो कुरो तिमीले सपनामा पनि नसोच्नु प्रभा प्रभा भन्दै हुन्छे मलाई त कहिल्यै कहिल्यै यस्तो लाग्छ नि त तपाईँले मलाई धोका दिनुभयो भने म यही मूर्चुङ्गा खोलामा हाम फालेर मरिदिनेछु तपाईँले मेरो लास पनि भेटाउनु हुने छैन प्रभा तिमीले त्यस्तो आत्महत्या गर्ने कुरो पनि मुखबाट निकाल्नुहुन्न कायरहरू मात्रै सोध्छन् आत्महत्या गर्ने कुराहरू चौरासी लाख जुनी भोगेर मुस्किलले पाएको मानव जुनीलाई तिमीले यति सस्तो सम्झिएको न म तिमीलाई धोका दिन सक्छु न तिमीले आत्महत्या गर्ने स्थिति नै आइपर्नेछ सपनामै प्रवेश र प्रभाको मजाले बातचित हुँदै थियो ढोकामा कसैले कलबेलको स्विच दबायो कलबेलको चर्को आवाजले प्रवेशको निन्द्रा भङ्ग भयो प्रवेशले आँखा मिच्दै दैलो खोलिदिँदा कल्पनाको हँसिलो मुहारको दर्शन पायो प्रवेशजी एकैछिन डिस्टर्ब गरेँ है के डिस्टर्ब र कल्पना प्रवेशजी यहाँ मैले सात हजार रुपियाँ लिएर आएकी छु यो पैसा तपाईँले प्रभाको नाममा मनी अर्डर गरेर आजै पठाइदिनुहोस् प्रभालाई कति आपद विपद परिरहेको होला पैसा पाउँदा पनि अलिक ढुक्क त हुन्छ नि यसो जिउमा के के खानु मन लाग्छ भन्ने सुनेकी थिए यस्तो जिउमा के के खानु मन लाग्छ भन्ने सुनेकी थिए प्रवेशलाई कल्पनाको रूपमा साक्षात्क्ष्मीले सहायता गरे जस्तो लाग्यो बैनी यो सब तपाईँले के गर्नु भएको यो ऋण मैले कहिले चुकाउनु बहिनी प्रवेशजी यो मेरो कर्तव्य हो यसलाई तपाईँले ऋण र उपकारको रूपमा लिनुहुँदैन यो पैसा तपाईँले पुगेको बेला अलिअलि गर्दै तिर्दा हुन्छ तपाईंले कुनै चिन्ता लिनु पर्दैन हुन्छ बहिनी म अहिले नै मनी अर्डर गरिदिन्छु कल्पना कोठाबाट बाहिरिन्छे प्रवेश पनि सोझै पोस्ट अफिसतिर लाग्छ यो घोर खलियुगमा पनि कल्पनाको यस्तो उदार्ता देखेर प्रवेश छक्कै पर्छ मनमा सोच्छ प्रभाको पूजा र प्रार्थना अलिकति पनि खेरो गएन कल्पनाको माध्यमद्वारा परमात्माले हाम्रो मिलन गराउन सबै तर्जुमा मिलाइरहेकै छन् प्रवेशको अर्को मनले भन्छ तिनी दाताको भण्डार कहिले पनि रीति नै प्रवेश तैले बुझेको र सोचेको मात्र शक्ति होइन कल्पनाको हातमा अरू मौको सम्पत्ति नभए पनि उसको हृदयमा सहयोग र सहानुभूतिको भण्डार छ दाताको शिरमा सधैँ लक्ष्मी माताको हात कञ्जुस मखिसूषको शिरमा सदैव दुखैकै ला प्रभाको नाममा सात हजारको रसिद लिएर प्रवेश होटल फर्कियो प्रवेशले कल्पनालाई रसिद दिँदै भन्यो कल्पना बहिनी लिनुहोस् रसिद प्रभालाई पैसा पठाइदिए मेरो मन पनि ढुक्क भयो कल्पनाले रसिद थाप्दै भनी हुन्छ प्रवेशी मलाई शान्ति लाग्यो यता प्रवेशसँग अलग भएको आज दिन भयो प्रभालाई आफ्नो शरीर दिनदिनै गरौं लाग्दैछ प्रभा दिदीलाई खाना रूच्न छोडेको अनि घरिघरि उल्टी आउन खोजिरहेको देखेर शिला र शान्तालाई आश्चर्य लागिरहेको छ प्रभा दिदी तपाई त दिन, दिन एकदमै कमजोर भए जस्तो लाग्दैछ वाकवाकी लाग्नु फेरि अनुहारभरि जायै चायँ यसो डाक्टरकोमा देखाउनु पर्छ होला है दिदी भोलि जाउ न त डाक्टरकोमा हुन् दिदी आमा सरह दिदीका माया लाग्दो अवस्था देखेर शिलाले यसो भने होइन शिला मलाई केही पनि भएको छैन सायद पेटमा जुगा छ होला तिमीहरू स्कूलबाट फर्क ठूलो मान्छेका लागि भनेर जुगाको दबाई ल्याइदेऊन होला त्यो खाएपछि म ठिक भइहाल्छु नि प्रभाले निर्धक्क ढाँटी दिए दिदीको पेटभित्र मानव बच्चा छ भन्ने कुरा के थाहा बिचरा स्कूलीय केटाकेटीहरूलाई खाना नरुचेकोले प्रभाको शरीर कमजोर हुँदैछ प्रभाको मन नानाथरीका चिन्ताहरूको खोर नै भएको छ फेरि गाउँघरका नारीहरूले कति छिट्टै गन्ध पाइहालेको प्रभाको मात्रै ठिक छैन है यसो हेर्नु नि अनुहारभरि चायै चायाँ खाना अमन हुन्छ रे फेरि घरिघरि उल्टे आए जस्तो हुँदोरहेछ मलाई त प्रभाको निको ढङ्ग लागेको छैन है प्रणय कि आमा यसो विचार गर्नु नि तिमीले पनि गाउँकी कुन्ती भाउजूले प्रणय आमालाई बाटोमा भेटेर भनिहाले ए मैले पनि सुनेको त्यो पारी गाउँको सरदार काकाको छोरा कलेज पढ्छ नि उसको नामै आएन ना हो ए क्या त प्रवेशसित प्रभाको लप परेको छ अरे हो दुवैलाई कतिचोटि मुर्चुङ्गा खोलाको किनारमा गाउँकाहरूले भेटेका रहेछन् प्रणय कि आमाले थपिन् यो केटीले चाहिँ गाउँको बदनाम गर्ने रहेछ है फेरि प्रभा त साह्रै सोझी केटी पो त हो कसरी त्यो प्रवेशको जालमा फसे हुन्ती भाउजूले कुराको मेलोमा एउटा इँटा थपिन् होइन कुन्ती भाउजू गाउँघरको दुर्गन्ध हो यस्तो दुर्गन्धलाई छिप्पाएर राख्नु उचित होइन वास्तविकता के हो हामीले पनि बुझ्नुपर्छ र त्यसको समयमा नै समाधान पनि गरिहाल्नुपर्छ एकपल्ट तिमी र म गएर खेरौ नहुन्न प्रणय कि आमाले यस्तो विचार व्यक्त गरिन् हुन्छ नि प्रणय कि आमा भरि तीन बजेतिर एकपल्ट हामी प्रभाको घरमा जाउँ प्रभा, प्रभा पनि त्यो तिनजेलसम्म त फुर्सदै हुन्छ होला त्यसै गरौ न ल ढिलो गरेर हुन्न है कुन्ती भाउजू आगामी कार्यक्रमको कार्यान्वयन गर्न छटपठाउँछिन् प्रणयकी आमाले पनि जाँगर देखाउँदै दे भनिन् कुन्ती तिमी चार बजीतिर मेरो घरमा आउन ल कुन्ती भाउजूले स्वीकृतिको मुन्टो हलाउँदै भनिन् हुन्छ हुन्छ नराम्रो कुराको हल्ला चैतको डरेलो झै फिज प्रभाको घर रहेको कुरा पनि गाउँभरि हैजाझैं फैलियो हुनुपर्ने कुरा भएरै छाड्यो गाउँघरका आइमाईहरूले प्रभालाई केर्न थाले प्रश्नहरूमाथि प्रश्न थुप्र न प्रभालाई पनि मुख खोल्न करै लाग्यो प्रवेशित मेरो प्रेम सम्बन्ध छ हामी एक अर्कालाई माया गर्छौं जीवनभरसँगै बाँच्न चाहन्छौ मेरो पेटमा भएको नानी प्रवेशकै हो उसले मलाई विवाह गरेर लैजान्छु भनेको छ प्रभाको कुरा सुनेर कुन्ती भाउजूको चित्तै बुझेन भन्न पुगिन् प्रभा विवाह भन्दा अघि तिमीहरूले यस्तो कदम नउठाउनु पर्ने गाउँघर शाखा सन्तान सबैको इज्जत तिमीलाई माटोमै मिलायो अब झट्ट त्यो प्रवेशलाई चिठी लेखेर बोलाऊ हामी तिमीलाई जिम्मा लगाएर पठाइदिनेछौ गाउँ घरको सिधा सुझा चिल्लीबेटीहरूलाई बर्बाद गरेर त्यो प्रवेश भन्ने गुण्डा चाहिँ कता भाग्यो आफ्नो गल्तीमा प्रभाले सबै गालीहरू सहन गर्दै थिए तर प्रवेशलाई कुन्ती भाउजूले गुण्डा र सुण्डा पारेको उसलाई पटक्कै मन परेन र उसले भने कुन्ती भाउजू हो हामीबाट गल्ती भयो मानिसबाट गल्तीहरू त हुन्छन् नै तर यो संसारमा हामीले नै प्रथमचोटि यस्तो गल्ती त गरेका होइनौ यस्ता गल्तीहरू कति कति भइरहेकै हुन्छन् तर प्रवेश जस्तो इज्जतदार भलात्मिलाइ गुण्डा र सुन्डा भनेको चाहिँ पटक्कै मन परेन रिसले कुन्ती भाउजूको पारा तात्थ्यो नाकमा झिङ्गा बस्न नदिने भाउजूले रिषेले भनिन् त्यो प्रवेशलाई भलात्मी र इज्जतदार देख्दैछौ देख तिमीले त्यो भलात्मी र इज्जतदार भएको भए काम खोज्ने बाहनामा तिमीलाई भुँडी बकाएर भागी हिँड्थ्यो र के त्यसको घरमा खानु लगाउनुको दुख छ के त्यो सरदार काकाले तिमीलाई पाल्नु सक्दैन तिमी त्यो प्रवेशको पक्ष लिएर कुरा नगर प्रभा तिमी चाहिँ गाउँकी छोरी चेली हौ त्यसैले तिम्रो माया लाग्छ र नै यसो खोजीनिदो गर्न आएका थियौं अब हप्ता दिनसम्म पनि प्रवेश आएर तिमीलाई विवाह गरेर लगेन भने हामीले गाउँमा पञ्चायत बोलाएर यो कुराको छिनोफाना गर्न करै लाग्छ बुझ्यौ गाउँको इज्जत हामी माटोमा मिल्न दिने छैनौं सुनिराख पञ्च भलात्मीको सामु त्यो प्रवेशले तिम्रो घरमा भएको नानी मेरै हो भन्नु करै लाग्छ हामी प्रवेशलाई ताङदिङ पारेरै पनि तिमीलाई जिम्मा लिनु कर लगाएरै छाटेछौ होइन तिमीले पञ्चायतमा प्रवेशलाई उभ्याउन सकेनौ भने हामी तिमीलाई समाजमा बहिष्कार गर्नेछौ तिमीलाई पानीबाट अलग गर्नेछौ कुन्ती भाउजुका कुराहरूले प्रभाको हृदयलाई चिया छिया, छिया पारिसकेको छ हृदयले अथा चोट सहन गर्नु परेकै भए पनि प्रभाको मुटुले अहिलेसम्म विद्रोह बोलेको थिएन कुकुर पनि चोटमा भुक्दछ ढुङ्गा पनि चोटले चोइटिन्छ भने आखिरी प्रभाव पनि कुनै निर्जीव वस्तु त होइन प्रभालाई असह्य भयो कुन्ती भाउजू तपाईँको समाजले एक असहाय गरीब टुहुरी केटीलाई जे पनि गर्न सक्दो रहेछ समाज बहिष्कार गर्न सक्छ पानीबाट अलग गर्न सक्छ सके जीवनबाट पनि अलग गर्न सक्ला तर तपाईँको समाजले ढोङ्डरा नपिटाइकन गरिब र असहायलाई सबैको इज्जत बचाएर रा। राम्ररी जिम्मा लगाइदिन चाहिँ सक्दैन के समाजको काम कसैको इज्जतको लिलाम गर्ने मात्रै हो एउटा सानो कुरालाई तपाईँहरूले यति ठुलो पार्नु भयो अब मैना दिन तपाईँहरूले पर्खिदिनुपर्छ एक महिनापछि मेरो प्रवेश आएर मलाई विवाह गरी लैजानेछ कुन्ती भाउजू यति जेल मलाई पर्खिदिनुहोस् मेरो इज्जत सम्झेर गाउँकी चेलीको इज्जत सम्झेर माइकमा नफुकिदिनुहोस् एक महिनापछि तपाईँहरूले जेसुकै गर्नुहोस् म केही भन्दिन अत्यन्त दुग्दो मुटु लिएर आँखाभरि आँसु छल्काउँदै प्रभाले दुई हात जोडी विन्ती गर्छ प्रभाको यस्तो दयनीय स्थिति देखेर प्रणयकी आमाले दुवैलाई सम्झाउन् हेर कुन्ती प्रभा हामीले यस्तो स्थितिमा ठण्डा मगजले काम लिनुपर्छ आवेशमा आएर कुनै निर्णय लिनु उचित हुँदैन सबैलाई आफ्नै इज्जत प्यारो हुन्छ छन् आइमाईहरूको इज्जत त सियोको टुप्पमा हुन्छ भन्छन् ठिकै छ अब यो कुरालाई हामीले तीनजनाभित्र नै सीमित राख्नुपर्छ प्रभाले भने जस्तो हामी पनि एक महिना पर्खेर हेरौँ तातै खाउँ जलिमराउ गर्नु पनि त भएन होइन यसो गर्दा काम बिग्रिन्छ शान्ति र समझदारीले काम बनाउनुपर्छ साप पनि मरोस् लठ्ठे पनि नभाचियोस् प्रभालाई जसरी भए तापनि प्रवेशको जिम्मा लगाउनु हाम्रो प्रथम उद्देश्य हो यदि प्रवेश मानेन भने मात्र हामीले पञ्चायत ढाकेर सरदार काकालाई बोलाएर प्रभालाई उनको जिम्मा लगाउनुपर्छ प्रभाले फेरि प्रवेशकै वकलती गर्दै भन्छ होइन आन्टी पञ्चायत राखिरहने आवश्यकता नै पर्दैन प्रवेश यस्तो धोकेबाज हुनै सक्दैन उसले मलाई कदापि धोका दिन सक्दैन मलाई उसको विश्वास छ प्रभाको यो वकलती कुन्ती भाउजूलाई मन परेन प्रभा मर्दलाई त्यति सजिलै विश्वास नगर्नु त्यस्तै विश्वास गर्दा त मेरो यो हालत भयो मर्दको जात हो एक रात मर्दलाई चिन्नु र जान्नु गाह्रो हुन्छ है नानी गाह्रो प्रभा तिमी प्रवेशको विश्वासमा बसिरह्यो भने तिमीले कुकुरले नपाएको दुःख पाउनेछौ बरू मेरो सल्लाह मान्छौ भने समयमै गर्भपात गरिदिएको राम्रो प्रवेशले तिमीलाई अपनाएन भने तिम्रो त बिजुक नै हुने भयो साथै तिम्रा दुई बहिनीहरूको थाप्लोमा पनि नाम्लोले छाप लगाउने नै छ यो कुरा चाहिँ तिमीले समयमै बुझिदिएको राम्रो हो समय बितेपछि डाक्टरहरूले पनि गर्भपत गराउन मान्दैनन् अनेकौं झमेला बढेर रा जान्छ राम्ररी सोच प्रभा तिमीले मान्छौ भने हामी तिमीलाई डाक्टरकोमा लिएर जानेछौ प्रभालाई यस्तो सुझावहरू पटक्कै मन परेन प्रभालाई यस्तो सुझावहरू पटकै मन परेको छैन प्रथमत प्रवेशप्रति कुन्ती भाउजूले देखाएको शङ्कालाई प्रभाको आत्मविश्वासले शत प्रतिशत गलत ठहर गरिदिएको छ गर्भमा बढ्दै गरेको नानीको गला सपनामा पनि निमुठिएको हेर्न नचाहने प्रभा विरोधमा बोल्न पुग्छे कुन्ती भाउजू तपाईँ कुरा गर्नुहुन्छ जुन कुरो चाहिँ म सपनामा पनि सोच्न सक्दैन मलाई प्रवेशले अपनाएन भने पनि म हाम्रो मायाको निशानी यो नानीलाई जन्म दिएरै छाड्छु चाहे समाजले यसलाई नाजायज बतासे जे नाम दिए तापनि मेरो नानी पवन पुत्रको शक्ति लिएर यो संसारमा बाँच्नेछ मलाई समाजबाट बहिष्कार गरे तापनि पानीबाट अलग गरे तापनि यदि बदनामी र कलङ्क मेरो भाग्यमै लेखिएको छ भने म त्यसैको झण्डा उचालेरै यो संसारमा बाँच्नेछु तर मेरो गर्भमा भएको शिशुको जीवनलाई समाप्त गरेर महापापको भाग्य बन्दै मुकुण्ड ओडेर आफ्नो स्वार्थी इज्जत बचाउन चाहन्न प्रभाको अघि कुन्ती भाउजूले आफ्नो अनुभव यसरी पोखाइन् प्रभा आवेशमा आएर तिमीले जुन निर्णय लिँदैछौ त्यसैले तिमीलाई जिन्दगीभर रुवाउनेछ तिमीले यति चाहिँ लेखेर राख्दा पनि हुन्छ प्रवेशको विश्वासमा यसरी तिमी सतीजान लागेकी छौ तर प्रवेशको आमा बाबाले तिमीलाई पाइला टेक्न जस्तो त लाग्दैन तिमी जस्तै एक गरीब र अनपढ केटीले सरदार काकाको घरमा बुहारी भएर पस्न पाउन चाहिँ उही पश्चिमबाट घाम झुल्किएको दिन मात्र सम्भव होला तर तिम्रो शरीर तिम्रो इच्छा भिरमा जाने गुरूलाई राम भन्न सकिन्छ तर कहाँ थाल्न सकिन्न भन्नुपर्ने कुराहरू मैले भनिदिए सम्झाउनु पर्ने कुराहरू मैले सम्झाइसके अब तिम्रो विचार यति गन्थन गरिसकेर कुन्ती भाउजू र प्रणय आ आफ्ना बाटो लागे प्रभा चुलो छेउको पिरामा बसेर चुलामा आगो सल्काउने प्रयास गरिरहेकी थिए मुर्चुङ्गा खोला पारेको जंगलमा एउटा द करायो प्रभा भान्सा बाहिर निस्केर प्रवेश आउने गरेको पगडण्डीतिर हेरिए आहा, ही देखिएन दारे मृग कराए भने त गाउँमा मान्छे पो मर्छ रे भन्ने कुरा सानो छँदा आफ्ना आमा बाबाकोबाट सुनेकी थिए प्रभाले प्रभालाई एक तमासको डर लागेर आयो प्रभाको मनले फेरि एकपल्ट प्रवेशको सम्झना गर्यो प्रभाले मनमा प्रवेशका निम्ति भगवानसित प्रार्थना गरे हे परमात्मा हर मेरो प्रवेशको रक्षा गरिदिनु औ प्रवेश एउटा कुरा सुन्यौ पारी गाउँका प्रभा भन्ने केटी गर्भवती भएकी छरे हाम्रो प्रवेशको गर्व बोकेको हो भन्ने पो हल्ला रहेछ त प्रवेश चाहिँ कहाँ छ कुनै अत्तपत्त नै छैन राति निन्द्रा नलाग्दा सरदारले सरदानीलाई बिउजाए झकाउन लाए कि सरदानी झसँग हुँदैछ दिन हन के भन्नुहुन्छ हो प्रवेशको बुबा प्रभाले बोकेको गर्व चाहिँ हाम्रै प्रवेशकै हो भन्ने चाहिँ के छ अरे त्यसै अर्कालाई दोस्याएर हुन्छ र त्यो दसजनासँग चरिहेट्ने केटीलाई हाम्रो प्रवेशसित भिराएर हुन्छ अह म त मान्दै मान्दिनँ त्यसो भनेर पनि कहाँ भयो र ममा चाहिँ अस्ति प्रवेशले भनेको सुनिनौ प्रभाको पेटमा भएको नानी मेरै हो भनेर त्यसले सोझै स्वीकार्ने हिम्मत गरेको प्रवेशले नै सोझै स्वीकार दिएपछि अब कसको के लाग्छ र अब हाम्रो प्रवेशको हुँदै होइन भन्नु पनि नमिल्ने भयो होइन त प्रवेशले पनि पञ्चको सामु मेरै हो भनेर कबुल गरिदियो भने कुरै सकियो यो प्रवेशले पनि गर्नु गर्यो मैले के सोचेको थिएँ के भयो हे भगवान यो सबै देख्न अघि मलाई यो संसारबाट उठाइदेऊयो सरदार बुढाले हरेसै खाए प्रवेशको बुबा किन यति हरेश खानु खानुभएको तपाईँले चिन्ता नगर्नुहोस् म कुनै न कुनै उपाय निकालिहाल्छु अहिले तपाईँ ढुक्कैले सुत्नुहोस् सरदानीले रक्तचाप र सुगरले आक्रान्त पारेका सरदार बुढालाई सम्झाइन् सरदार बुढा रातभरि निधाएकी निधाएनन् फेरि बिहान भयो सरदारनीले मिठो चिया बनाएर टक्राउँदै भनिन् प्रवेशको बुबा उठ्नुहोस् चिया ल्याइदिएकी छु सरदार बुढा कचेरासरीको आँखा मिच्दै उठे ए चिया ल्यायो म त त्यो कुराले रातभरि निधाउन नै सकिनँ किन चिन्ता लिन भएको त्यस्तो जाबो साने कुरामा पनि किन चिन्ता लिनु प्रवेशको बुबा मेरो मनमा एउटा आइडिया आयो तर अलिकति पैसा त खर्च गर्नै पर्छ है सरदानीले यति ठुलो कुरालाई जाबो बनाइदिन् कस्तो आइडिया भन् त त्यो तल्लो धने छ नि क्या हो पहिला एकपल्ट हाम्रोमा बसेर घाँस पनि काटिदियो याद भयो हो उसैलाई आज म भेट्न जानु पर्यो बुझ्नु भयो सरदारको बुद्धि दिमागले यो पहिले बुझ्नै नसक्ने भयो अब त्यसलाई भेटेर चाहिँ के गर्ने त्यसले दबाई पानी गर्छ कि क्या हो बुढाले मिठो चियाको स्वरूप तितो मुखले लिँदै सोधे सरदानीले बठ्ठ देखाउँदै भनिन् तपाईँको बुढो दिमागले यस्तो कुरा बुझ्नै भ्याउँदैन म सबै इन्जाम मिलाइहाल्छु तपाईँ सुर्ताउनु पर्दैन पाँच हजार जति खर्च गर्नुपर्छ है जसरी भए तापनि यो शनिसङ्कटा पन्साइदिए भएन आफू चाहिँ कति नै तरिने छु भन्थाने सरदानीले आफ्नो चतुरबुद्धिको परिचय दिइन् सरदार बुढाको अनुहारबाट बादलको पर्दालाई सरदानीको आश्वासनले छर्लंगै हटाइदिएपछि बुढा पनि मुसुक्क मुस्काई पठाए सेतै फुलेको झुङ्गामा ताउ दिँदै भन्न पुगे ए शनि सङ्कटा नै भगाइदिने हो भने त दसको ठाउँमा बिसै खर्च गरौँला नि प्रवेशको भविष्यको तौलमा जाबो बीस हजार मुर्चुङ्गामै बगाइदेऊलानी लौ त ममा चै त्यसो भए तिमीले धनेलाई ठिक पार म तयार छु बिहानीको खाना र बुडोको भरपर्दो आश्वासनले अघाएपछि सर्दानी धनेलाई भेट्न सकि नसकी तल्लो गाउँ झरिन् लटी टेक्दै आफ्नो भारी भरकम शरीरलाई ओह्रालोमा थामदै थामदै मरेरै धनेको घरसम्म पुगिन् धने घरको घर आँगनमै बसेर डोको बुन्दै थियो डोको नाङ्लो झक अलैँची सुकाउने सरं सबै बुन्न खुबै सिपालो छ धने सरदारको जमीनमा सानो झोपड़ी बनाएर एक्लै बसिरहेछ बिचरा चा उमेरले त बिहे गर्ने समय पार गरिसके तापनि लगन नजुरी दिएपछि कसको के लाग्दो रहेछ र भने जस्तो केटी खोज्दै दसैँ दिशा डुलिसक्दा पनि कन्या भेटेको छैन धनेले तनले भन्दा मनले जोट लगाएर बल्ल तल्ल सरदानी आमा थरथराउँदो खुट्टाहरू जोगाउँदै धनेको घरको माथिल्लो कान्लाबाटै कराइन् धने को को ए धने के गर्दैछ स बुन्दै गरेको डोकोलाई एकाप्टि थन्काएर धने दगोर्दै आफ्नो खस्रो हातले सरदानी आमाको पाखुरी समाल्न पुग्यो नमस्कार नमस्कार है सरदानी बडी आज कसरी बाटो बिराएर यो गरिबको झोपडी दर्शन गर्न आइपुग्नु भयो लडिन्छ है बढी भन्दै सरदानी बडीको गतिलो थिल्थिले पाखुरामा आफ्नो खस्रो हातले सहारा दिँदै बिस्तारो आँगनमा ल्याइ पुर्यायो सरदानी बढी किन यसरी दुःख पाउनु पर्यो डोको झक केही चाहिएको थियो कसैलाई बोलाउन पठाउनु भए भइहाल्थ्यो नि म खुरुक्कै हजुर कहाँ आइपुगिहाल्थे त भित्रै बसु है बडी भन्दै थनीले एउटा कुसन बिनाको नाङ्गो काठको चौकी सरदानीको अग्लतिर सारिदियो अट्टाई नटाई सर्दानी बढीले आफ्नो पोराला आउँदा थाकेको भारी शरीरको भजन नाङ्गो चौकीलाई बोकाइदिन् सरदानीलाई आफ्नो आसनको सुविधा असुविधा भन्दा आफ्नो शरीरमाथि मण्डारिरहने शनिसकलाई लाटो धनेको शिरमा मन्साइदिनु थियो बस एकैछिनको मौनतापछि सरदानीले मौनता, मौनता तोड्दै भनिन् धने सुन्न आज म एउटा विशेष काम लिएर तँ भेट्न आएको एउटा समस्या परिआयो हाम्रो घरमा प्रवेशको बुबा सुर्ताएर केही छैन नभोक नतिर्खा भइरहेको छ कुरा के भने त्यो पारी गाउँकी प्रवाह भन्ने केटी दोजिया भइसक त्यसले त हाम्रो प्रवेशलाई मन पराएर मेरो नानीको बुबा चाहिँ प्रवेश नै हो भन्दिरहेछ प्रवेशलाई सोद्धा प्रवेशले त्योसँग मेरो कुनै सम्बन्ध नै छैन भन्यो हाम्रो प्रवेशले त त्यो प्रभावलाई राम्रोसँग देखेकै पनि छैन होला कलेज पढ्ने केटाहरूले जति भने पनि केटीहरू पाइहाल्छ नि पाउँदैन र सर्दानी बडीले सत्यलाई लुकाउँदै यसो भनिन् सुझन बुझो धने बिचैमा पक्क बोलिहाल्यो पाउँछ नि बडी किन नपाउन र प्रभाले चाहिँ कसको पेट भोकेकी छ त्यो उसैलाई पनि ठिकसित थाहा छैन होला अब गाउँ समाजले झट्टै एउटा पञ्चायत बोलाएर दुधको दूध पानीको पानी, पानी खुट्याउने रे पञ्चायतमा भेला भएका जसले पनि प्रभाको पेटमा भएको नानीको बाबु मनै हुँ भन्छ पञ्चायतले उसलाई प्रभाको जिम्मा लगाइदिने रे धनी सिधा सोझा मानिस वाल् परेर सरदानीको मुखमा एक टक लगाएर रा, हेरिरहेछ मानव कुनै पण्डितबाट पुराण सुनिरहेछ दसैँ दिशा छापछाप्ती गरेर केटी खोज्दा पनि कसैले नपत्याएर छोरी दिन नचाहेको कुरा धनेको डोके दिमागले के बुझोस् र लगन नआएको कुरामा अहिले धनेको विश्वास अडिएको छ सरदानी बढीले फकाइफुसलाई शनि संकटलाई, धनेको शिरमा मञ्चाइदिन बनाएको मास्टर प्लानलाई धनेको डोके दिमागले रेड गर्नै सकेन प्रभालाई भने धनेले कहिले चाहिँ देखेर आफ्नो चिम्से आँखहरूलाई पवित्र बनाउने अवसर पनि पाएकै हो प्रभाको मस्त यौवन र सुन्दरतामा धने सपेराको बिनले साँपहरू लठिएजैं लठिएको पनि हो अझै पनि प्रभा यदाक धनेको सपनामा आइरहन्छे सपनामा प्रभाले धनेलाई जिस्काई राखेर भागिदिन्छे तर प्रभालाई जति नै भेट्ने चाहना राख्दा पनि जति पछ्याउँदा पनि धनीले सपनामा पनि प्रभालाई कहिले पनि भेटाउन सक्दैन प्रभाको पछि पछि दौडिँदा धनेको सास बढ़िरहेको हुन्छ पसिनाले सारा शरीर भिजिरहेको हुन्छ एउटा ऐठन जस्तो सपनाबाट धनी फेरि बिउजिने गर्छ पसिनाई पसिना भएर बासको धारिलो र दहरो चोया बटारदा बटाट्दा काटीकोटी ठेला उठी पोक्त भइसकेका उसका खस्रा हत्केलाहरूले आफ्नो फुटेको भाके भएको निधारका पसिनाहरू पोस्न खोज्दा उल्टै अनुहार नै चराउँछ यस्तो ऐठनपूर्ण सपनाबाट बिउजिसकेपछि चुना र खैनेले खोतल्दै लगेको आफ्नो ओटको खोजबाट तितो अमिलो फैंजेल चुसिसकेको खैनीलाई बाँसको चुङ्गीभित्र धक्लिदिएपछि मात्र धने वास्तविक दुनियाँमा फर्किआने गर्छ धने सर्दानी आमाको मिठो मदमस्त भइसकेको छ प्रभाको नाम सुन्ने उसको होस गायब छ सपनामा पनि भेट्न नसकिने प्रभालाई विपनामै भेट्न पाउने मौका मात्र होइन सधैँ सधैँका निम्ति आफ्नो बनाउन पाइने पो हो कि भन्ने दिवा सपनामा थने अहिले आफ्नै मनभित्र प्रभा अटाउन सक्ने एउटा डोको पनि बन्दैछ सरदानी बढीले अब के भन्ने हुन् जिज्ञासुकिला हाँकाहरू र हसिलो अनुहारले पुराणको दोस्रो अध्यायको प्रतीक्षा साँचिरहेको छ कहिले त लाटाको खुट्टा पनि बाटामा पर्छन् रे भन्ने सुनेको थिएँ प्रभाजस्ती राम्ररी तरुनी र रा कामकारी केटीलाई बिहे गर्न पाउने मानिस पनि भाग्यमानी नै हुन्छ त्यतिको शील स्वभाव भएकी केटीले राम्ररी घर गरेर रा खान सक्छ हामी प्रवेशलाई ल्याउँछस् भने त्यही प्रभालाई त्यसको गर्भमा भएको नानी तेरै हो भनेर भनेका पनि थियौ तर प्रवेश रिसाएर पत प्रवासित मेरो कुनै सम्बन्ध नै छैन भनेपछि मैले कसरी ल्याउने मुखमा आएको घाँस पनि मैले उकल्नु पर्यो धनी के गर्छस् तेरो बढीको भाग्यमा त्यस्तै राम्रै स्वभाव कि कामकारी बुहारी नजुरेपछि कसको के लाग्छ र सरदानीले बल्छी घुमाउँदै धनीलाई लोभ्याउने युक्ति प्रयोग गरिन् धनीले राल चुहाउँदै आफ्नो मौनता तोड्यो होइन बढी प्रभालाई त मैले देखेकै हो नि हजुरले भन्नै पर्दैन साह्रै राम्री र कामकारी केटी छ अब हेर्नुहोस् न यत्रो आठसम्म पढेकी केटीले तिनमा चार पाँच भारी घाँस काटेर पनि बहिनीहरूलाई पढाइरहेकी छ अठार उन्नाइस वर्षकी केटीले घरको जम्मै सिरो भाडो थामिरहेकी छ एक फाक खैनी खैले नै खोतल्एको ओटको खोजमा चेपेपछि आफ्नो अनुहार पूर्णिमाको जुनझै चकिलो मनायो आफ्नो योजनामा सरदानीले पचास प्रतिशत सफलता हत्याएपछि सोह्र वर्षे तरूनीको जोस र जाँगर देखा पर्यो अब घर फर्कने क्रममा सायदै उनले लट्ठीको सारा लिनु नपर्ला अब पचास काम मात्र बाँकी रह्यो सोह्र वर्षे तरूणीको जोस र जाँगर लिएर सरदानी अघि बढिन् हेर्दनी त पनि मेरो छोरा प्रवेश जस्तै त हो उमेरले त प्रवेशभन्दा अलिक झेठा होलास बुढाले पनि तेरो चिन्ता गरिरहनुहुन्छ धनेको पनि भने जस्तो केटी छ भने बिहे गरिदिनुपर्ने हो त्यो टुराको आफ्नो भन्ने कोपो छ अब हामीले नै हेरविचार नगरिदिए कसले गरिदिने त्यो मानेछ भने त्यही प्रभालाई नै बुहारी बनाउँदा के बिग्रेला र धनेको पनि घर संसार बस्ने एउटी टुहरी केटीको पनि इज्जत जोगिने एकपल्ट त्यसलाई सोधेर आऊ प्रवेशकी मुमा त्यसको घरैमा गएर राम्ररी कुरा बुझाएर आउनु है भनेर तेरो बडाले पठाउनु भएको त कम्ती सुर्ता गर्नुहुन्छ र त्यो पनि मेरै छोरा जस्तो हो सिधा सोझा छ भनिरहनुहुन्छ तँ तपो बडालाई भेट्न हतपत माथिल्लो गाउँ आउँदैनस् त्यति भनिसकेपछि सरदानी बडीले एउटा सुपारीको कुट्का ख्वाप्प मुखमा हाल्दै भनिन् ए धने तपाईँ पनि धनीले सुपारीको कुट्का टोक्ने आफ्नो प्रगाट इच्छालाई थुकको घुटसित निल्दै भन्यो दाँतले टोक्न मान्दैन बडी खनीले बर्बाद गरिसकेको छ दाँतहरू सबै हल्लिन थालिसके अब तैँले खैनी छोड्नुपर्छ है धनी खैनीले मान्छेलाई खान्छ नि याद गरिराख अब कतै तेरो भाग्यले साथ दिएर प्रभासँग बिहे भइगयो भने ऊ पनि घिनउले बरु आजदेखि तैँले यो खैनी खान छोडिदेछ रा बडीको कुरा मान हुन्छ बडी हजुरले यसो भन्नुहुन्छ भने आजदेखि म खैनी खान छोडिदिन्छु धनीले आवेशमा आएर खैनी छोड्ने वचन दिइहाल्यो वास्तवमा बढीको वचनले भन्दा बढी प्रभाको घृणाले धनी प्रभावित भयो खैनी छोडेको त राम्रै हो तर धनेले अम्बलको तलतलमा दिएको वचन निभाउला के यसको जवाफ पनि समयले नै देला खैनीको प्रसंगमा ब्रेक लागेपछि धने फेरि मूल विषयमा फर्कन जिज्ञासु बन्यो हो बडी बडा त साह्रै राम्रो मान्छे आँखैमा हाल्दा पनि नभिजाउने बडाले मलाई कतिपल्ट त आफ्नै गाडी भाडा खर्चेर केटी खोज्न पनि लैजानु भएकै हो बडाका गुणहरू त मैले कहाँ बिर्सिएको छु र बडा बढीले मेरा लागि सधैँ राम्रो सोच्नुहुन्छ भने मैले पनि परेको बेलामा किन मुन्टु भटाने र अन्तिम वाक्यले सरदानी बढ़ीको मुखमण्डल अना पेमान भयो आफ्नो चतुर योजनाले शत सफलता पाए जस्तो लाग्यो तर आज सरदारनी बढ़ीले जे गर्न र गराउन लाएकी छन् त्यो कार्यले एकदिन उनलाई अवश्य नै पश्चाताप होला आफ्नो फोस्रो इज्जत र इमानलाई अघि राखेर प्रभा जस्तै एउटी देवीको गला घोट्दा सत्यप्रेमको हत्या गर्दा प्रभाको गर्भमा छटपटाउँदै गरेको आफ्नै सन्तानले पनि सरापला मानवताको गला खोटेर सरदार सरदारनीको योजनाले सफलताको सिडी पार गरिसकेकाले दुवैको मुखमण्डलमा खुसियाली छरिदिन सकेकै छ सर्दानी बढीको ध्यान पुनः आफ्नो शिकारतिरै केन्द्रित भइहाल्छ शिकारी आफ्नो शिकार अझ पनि आफ्नै क्रूर पन्जाभित्र परिसकेकोमा विश्वस्त नभए जस्तो गर्छिन् हेर्दा यदि प्रभालाई जिम्मा लिन मान्छस् भने चा। तेरो बडाले तेरो बिहेको खर्च भनेर यहाँ पाँच हजार पठाइदिनु भएको छ यो चाहिँ तेरो विचार हो हामी जबरजस्ती त गर्दैनौ सय सय रुपियाँको नयाँ नयाँ नोटहरूको बण्डललाई बढ़ीको गोरा सुकिला औंलाहरूले फरफर पारेको देख्दा अनि प्रभाको यौवन सौन्दर्य र सिल स्वभाव सम्झिँदा धनीले प्रभाको पेटभित्रको नासुलाई चटक्क बिर्सिदियो के भयो धनी सोचमा पो परिस् त कल्पनाको संसारमा रमाइरहेको धनी चास्कियो हुन्छ नि बडी अब हजुरले भन्नुभएपछि मैले कसरी नाइ भन्नु र मेरा बाबा आमा बडाबडी जे भने पनि हजुरहरू नै त हुनुहुन्छ हजुरहरूले मेरो भलाइ नै होस् भन्ने सोच्नुहुन्छ भन्ने पूर्ण विश्वास छ लौ त भए यो पाँच हजार चाहिँ जतनै राख तलाई नै काम लाग्छ ज्यादा फुर्मास नगर्न बुझिस् हुन्छ बढी सपनामा पनि नसोचेको नदेखेको 5000 हजार रुपियाँको बन्न लाज विपनामै समाप्न पाउँदा एकपल्ट त धनीको हातै काप्यो आज सरदानी बढीको रूपमा साक्षात्क्ष्मी माताले उसको झोपडीमा पाउ कष्ट गरे जस्तो लाग्यो भर्खरै बितेको लक्ष्मी पूजाको दिन एक हुल भैलिने आएर दिएको आशिष छ्यापछ्याप्ती लागे जस्तो लाग्यो हुन पनि धनीले मुटु मिचेरै भए तापनि हरियो पाँचको नोट दक्षिणा दिएको थियो यो उसको पसिनाको कमाई अलिकति पनि खेर गएको रहेनछ धनीले पलङमुनि घुसारेको टिनको बाकसको ताला आफ्नो गलामा झुण्ड्याएको चाबीले खोलेर नोटको बन्डालाई एकपल्ट ढोगेर आफ्नो पुरानो मैलो रातहरू मालमा लपेटेर बाहिरबाट रबर ब्यान्डले टनक्क कसेर बाकसभित्र राखी ताला मारेर तीनपल्ट तान्दै छोड्दै तालकको विश्वसनीयताको परीक्षण गर्यो सरदानी आमालाई अझै पनि विश्वास नलागेर हो कि कसो धनीको विश्वसनीयताको पुन परीक्षण गरिन् यसरी लो धनी पैसा त भाकसमा हालिसकिस पञ्चायतको सामु तैँले भन्न भन्न भन्न के भन्नुपर्ने हो बडीले पनि अब ममाथि कस्तो विश्वासै नगर्नु भएको अब म पनि केटाकेटी त कहाँ हो र प्रभालाई अब मैले पञ्चको सामु प्रभाको पेटमा भएको नानीको बाबु चाहिँ मै हो करिब दुई वर्ष अघि र मेरो प्रेम सम्बन्ध थियो भन्नुपर्ने त हो नि यति जाबो कुरा भन्नु के छ र आफ्नो छाती अझ उदाङ्गो पार्यो अचम्म छ जिन्दगीभर दुःख गरेर 5000 पाँच हजार रूपियाँको मुखै देख्न नपाएको धनीले यति रूपियाँको स्पर्शले प्रशस्त आँटिलो बुद्धिवान बनाउन सकेको छ भनिन्छ जहाँ छन् चान त्यहाँ फनी भनेर त्यसै त हाम्रा पुर्खाहरूले भनेका होइनन् है आफूले भने जस्तो सोचे जस्तै पाँच हजारमा धनी बिक्री भएपछि सरदानी बढ़ी ढुक्क परेन् उनलाई सगरमाथाको चुचुरा टेके जस्तो खुसी लाग्यो तर पञ्चायतको सभा राखिने दिनाङ्क समय र स्थान अझै निधो भइसकेको थिएन पञ्चायतका मुखियाहरूलाई पनि अलिअलि महचाइ राख्नुपर्ने आवश्यकता अनुभव गरिन् सरदानीले स्यालको शिकारमा बाघको हतियारको बन्दोबस्त दूरदर्शिता हो शिकारमा अचानक झोडीबाट बाघ निस्कियो भने के गर्ने भन्ने कुरा पनि सोचिराख्नु पर्ने नि शिकारीले भरे घर पुगेर बुढीसित सल्लाह गरौँला भन्ने सोचेर सरदानीले बाघको हतियारलाई अहिले मनको एक कुनामा थन्काइन् लौ धने भन्नुपर्ने कुराहरू मैले भनिसके तैले आफूले भन्ने कुराहरू नभोल्नु है बड़ी तपाईँ अब नसुर्ताउनुहोस् न मैले अब जिम्मा लिने वचन दिएपछि फरकै पर्दैन धने तेरा निम्ति अब यो भाग्य उदय भएको हो भनेर सोच्नु तेरो भाक्य राम्रै रहेछ 10 दिशा केटीहरू खोज्दा पनि नजुरेको तेरो भाक्यमा त प्रभाजस्ती राम्री कलिली कामकारी केटी पो जुरेको रहेछ अब भन्न हाम्रो भाक्यमा पनि नजुरेको प्रभाव तेरो भाग्यमा जुरो मान्छेको भाग्यलाई कसले बुझ्न सक्दो र सरदानी बढ़ीको चतुराईलाई विचारा धनेको डीके दिमागले के बुझोस् र पठायो अब प्रवेश भाइ नै नमानेपछि जबरजस्ती गर्नु पनि त भएन पछि घर नहोला मन नपरेको केटीसित जिन्दगी बिताउनु पर्दा रातदिनको अशान्ति होला यस्तो जबरजस्ती पनि गर्नु भएन नि बढी जे होस् प्रवेश भाइको ठाउँमा तपाईँहरूले मलाई सम्झिदिनु भयो अरूले त कसले पो मेरा निम्ति सोचिदिन्थ्यो होला र मेरो पनि भाक्य राम्रो तपाईँहरूको कर्म लौ धनी छोरा अब त कुरा पक्का भयो होइन पक्का पक्का बढी फरकै पर्दैन काठको नाङ्गो आराम चौकीमा सरदानी बढीले जबरजस्ती खाँधेको शरीर लट्ठीको सारामा उठाउन खोज्दा चौकी पनि बढ़ीसँगै जुरुक्क उठ्यो यो देखेर धने हतार साथ सरदानी बढीलाई सहयोग गर्न उठ्यो सरदानीलाई आफ्नो भारी भर्कम शरीरलाई घरमाथिको डिलसम्म उकालिदिन फूर्तिसाथ सहयोग गरिदिएपछि धने पनि आफ्नो अघि छोडेको अधुरो काममा प्रभालाई सम्झिँदै हर्षित मन लिएर तल्लीन भयो सधैँ अल्छी मान्दै डोको बन्ने मान्छे आज हनुमानको जोश र जागर पाएको छ ठूलो साँझसम्म आँखादेखि आँगनमा बसेर डोको बुनिरहर्शक तथा श्रोतावृन्दहरू यसपछि पञ्चायत भेला बस्ला अनि धनीले के भन्ला त्यस अवस्थामा प्रभाले के गर्ला के यो सङ्कटबाट प्रवेशले प्रभालाई बसा सबै जान्नका लागि अब आउने कथा अवश्य सुन्न नबिर्सुन होला तपाईसँग पनि कथा भए र वाचन गराउन चाहनुहुन्छ भने मलाई मेरो कथा टू जिरो फोर एट द रेट भन्दै आजको कथा बसाईबाट म कथावाचक जमिन राईलाई पनि बिदा दिनुहोस् नमस्कार